सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थज मेगामा अर्पण शुभ साझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै समर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ साँझ सात बज्ने बित्तिकै तपाईँको माझमा आ आउँछौँ र करिब करिब आधा घन्टा तपाईँ सँगसँगै रहन्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित लोकभाकाहरू तपाईँको माझमा राख्छौँ र साथमा तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पनि पुर्याउँछौँ यो साँझको बेला एकैछिन मिठा मिठा लोकभाका सँगै अनि हामीसँगै सहयात्रा गर्न मन लागेको छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो आज पनि हामीले खुला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस लागि खुल्लै छ बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नै त्योभन्दा पहिले तपाईँलाई थोरै जानकारी गराउँछु आजको अर्पण शुभ साँझको व्यवसायसँग सहकारी गरेको मौलाकालीका सुनचाँदी पसलको बारेमा तपाईँलाई आकर्षक डिजाइनका सुन चाँदीका चाहिएको छ रासी राशिअनुसारका पत्थरहरू पाइने ठाउँको खोजीमा हुनुहुन्छ अझ भनौँ नयाँ पुराना गरिगहना तपाईँलाई साथ फेर गर्नु परेको छ भने तपाईँहरूले सम्झिनुहोला मौला कालीका सुन चाँदी पसललाई जुन टाढी चोकबाट हाई स्कुल जाने रोडमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक सय बाह्र अन्ठानब्बे चार साठी पैँतिस एक सय बयासीमा तपाईँहरूले फोन गर्नुहोला हुनुहुन्छ आशिष खड्का र तारा खड्का यति बेला अरूपूर्ण शुभ साँझको कोही साथी आइसक्नु भएको छैन भन्ने सङ्केत मिलिराखेको छ मलाई ठिकै छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य थपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ विशेषतः दिनभरिको तपाईँको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी एउटा माध्यम बनेर आउँछौँ मिठा मिठा लोक माझमा लिएर र बेला भने कोही साथी आइसक्नु पऱ्यो म उहाँलाई स्वागत गर्छु नमस्कार Hello? Hello? नमस्कार, नमस्कार. अनिल अनिल? रिमाल, मस्कार बस्नु भएको है अनि के छ हालखर दिउँसो पनि भेट भएको थियो अनि खाना भएको छ कि छैन देशा, देशा, तायार, तायार मेरो त भएको छैन मेरो पनि कार्यक्रम सकिए पछाडि मात्रै हुन्छ अनि आज त लाइन पनि सकियो अरे उज्यालो उज्यालो छ अलिकति सजिलो भएको छ अलिकति मेसो पनि पाइन्छ यताउता गर्नलाई ठिक छ पहिलो पटक हो कतिको सुन्नुहुन्छ समय रह्यो भनेर दिनुपर्नेमस्कार अनिलजी आउनु भएको थियो यति बेला निपनीदेखि र अर्पुणको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ धुवजी पनि भर्खरै भित्र छिर्नु भएको छ कोही साथी हुनुहुन्छ अनि प्रज्वलको आज पढाइ भयो कि भएन भयो कस्तो भयो आ राम्दु। राम्दु है। काम आ। पड़ पड़ा। पड़ा। पड़ा। पड़ा है। खाना, है। खाना खाना अनि कति बेला सम्झिने बिदा प्रजुलजी आउनु भएको थियो बकुलरदेखि भन्दै हुनुहुन्थ्यो भने तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ यति बेला भने हर्पण सुजको यो विषयमा एउटा मिठो भाका तपाईको माझमा राख्न चाहन्छु मेक्सम खाती र टिका आवाज रहेको भाका हो कस्तो मैले माया जुन्थे हजुर देेही ताना मंदी तीमी बिना बाजना भंदी कसम मैले माया जल बुन थे हजूरा मैले माया गारे गेटी लाई दिल को थे हजूरा तान रे तीम बिना बाजी नंदी कसम मैले माया जल ग थे हजूरा मैले मया गए गेटी सर उन लाई दिल को थी हजरा मैले माया गारे गे उ उन दिल को, को मी हजूरा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू यति साथ बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुन सुकै कुराबाट सुनिराख्नु भएको छ सा। यो साँझको बेला एकैछिन तपाईँ सँगसँगै सहयात्रा गर्नको लागि यस्तै मिठा मिठा लुक्थाकाहरू तपाईँको माझमा लिएर हामी उपस्थित भइसकेका छौँ र तपाईँ पनि फोन प्रयास गर्दै हुनुहुन्छ होला अर्पण सुब साँझको व्यवसायलाई निकै नै माया गर्नु भएको छ यो मायालाई सधैँ यसरी नै कायम गरिराख्नुहोला यो पनि आग्रह गर्छु र अरूबाट सुझको आजको व्यवसायसँग मौलाकालीका सुन चाँदी पसलले सहकार्य गरेको छ तपाईँलाई नयाँ नयाँ डिजाइनका आकर्षक डिजाइनका सुन्तादीका गर्गहना चाहिएको छ विशेष गरी यो विवाहको समयमा तपाईँलाई सुनचादीका गर्गहनाको त पक्कै पनि आवश्यकता परेको छ यदि आकर्षक डिजाइनका सुन्ताका गरगहना अलि तपाईँले खोजे जस्तो भेट्नु भएको छैन बने भनेदेखि तपाईँले सम्झिनुहोला मलाई कालिका सुन चाँदी पसललाई जुन टाढी चोकबाट हाई स्कुल जाने रोडमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक, एक फोन गरेर अझै धेरै जानकारी लिनुहोला प्रोभाइडर हुनुहुन्छ आशिष खड्का र तारा खड्का यति बेला अर्पण सुब साँझको व्यवसायमा कोही साथी आइसक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर Milan, मिलन अनि एकदम ठिक छ हाम्रो पनि जे होस् मिलनजीले टाढा गरेर हामीलाई सधैँ सम्झिराख्नु भएको छ यति धेरै माया गर्नु भएको छ हाम्रो बेठी एक त कताबाट होस् र है ल सबैजनालाई मेरो तर्फबाट नमस्कार सुनाइदिनु होला है अनि कसलाई सम्झिनेजी हुनुहुन्छ मिलन भनेर चिन्ने नचिन्ने सम्पूर्ण लगाए मिलन जी हुन्छ खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला अहिले पनि बिदा हुन्छ है नमस्कार मिलनजी आउनु भएको थियो यति बेला काठमाडौँ रेडियो टि होला है अनि कसलाई सम्झिनुहुन्छ टाढैबाट सम्झिनु अनि मेरो साथी चितनमा बस्नु सम्पूर्णलाई मन्जु मनिषा सिर्जना अनि बुटलमा मेरो साथी गएको छ घर होइन सवितालाई अनि विचल्समा बस्नुभएको मेरो भिनाजुलाई ठुलो भिनाजु सुजन ढकाललाई अनि मेरो बाबा मम्मी पर्सङमा बस्नुहुन्छ चितनमा उहाँहरू सम्पूर्णलाई एउटा गीत सुनाइ बजी गीत भन्नुहोस् त ठिक छ सम्भव रह्यो भने बजाउँछु आज बजेन भने भोलि पक्कै पनि भन्छ अहिले भनी सुटिन्छ है ल नमस्कार सदिक्षाजी आउनु भएको थियो यति बेला गोर्खादेखि र अर्पण सुईमा ध्रुवजीको सङ्केत मिलिसकेको छ मलाई कोही साथी फेरि उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार है साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग चाहिँ राम्रोसँग कुराकानी हुन सकेन अलिकति यस्तै हो यो समयमा अलिकति नेटवर्कले पनि साथ दिँदैन अलिकति होइन धेरै नै साथ दिँदैन दे कहिलेकाहीँ आज चाहिँ अलिकति डिस्टर्ब भइराखेको छ ठिकै छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यति बेला फेरि पनि हामी अर्कै एउटा मिठो भाका नै तपाईँकै माझमा राख्न चाहन्छौँ विष्णु माझी अनि एम सेवा आवाज भाका हो जुन केही अभाव फड्कियो तारा लाखोला यो तारा लु सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसानो एउटै धोको छ मर्ने तिम्रै काकमा छ मर्नाको छु मर्दैन के जुनकै अभाव खड्कियो तारा खोला सँगै जिउने चाहना त्यस्तै त्यस्तै भसानु एउटै धोको छ मर्ने तिम्रै काख सँगै जिउने चाहना एवट गरने तिमरे का यो तारा सुकै सु लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण कम लगन गरेर पनि विश्वको जनसुकी कुनाबाट सुनिराख्नु भएको छ यति बेला अर्पण सेवा संघको युवा सहिमा कोही साथी आइ सक्नुभयो म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार प्रतिनिधि त दिजो हजुर कामठी को बोल्दै हुनुहुन्छ हजुर म क्वानपुर बडा कृष्ण लामा ब्रोन एकल यात्री कृष्ण लामा ब्रोन एकल यात्री अनि केसा कृष्ण जी हालखबर एकदम ठीकठाक छ दिजो अनि हजुरहरुको के कस्तो होला हाम्रो पनि एकदम ठीकठाक छ अनि कृष्ण जी आज दिनभरि के गर्नुभयो ए आज दिनभरि म आज टाढी काम थियो एकैछिन पुगेर अनि भनेपछि खानपिन त भएको छैन अब एकैछिन पछाडि छैन दिदी नै मैले पनि खाएको छैन कार्यक्रम सकिए पछाडि घर परिवार अहिलेसम्म कुशलै छ दिजु जस्तो अहिलेसम्म राम्रै छ भन्नुभयो दिदी अनि हजुरको एकदम ठिक छ सधैँ राम्रो भइरहेको सधैँ राम्रो हुनु पनि पर्छ है हस् दिज्यू अनि हजुरको पनि सम्पूर्ण परिवारलाई सधैँभरि राम्रो होस् भनेर कामना मेरो तर्फबाट अनि आज सम्झिनुहुन्छ कृष्णजीले हजुर विशेष गरी हजुर प्रतीक्षा दिजुलाई अनि विनोद पौडेल दाजुलाई अनि सूर्य ढकाल दाजुलाई अनि प्राविधिक मित्र दाजुलाई अनि कुवानपुरमा यहाँ काँक्रा यो घरमा मम्मी बुवा हुनुहुन्छ अनि भाइ हुनुहुन्छ अनि यता दिदी भेनाजीहरू भान्जा भान्जेहरू उता पदमपुरमा दिदी भेनाजी भान्जा भान्जेहरू अनि उता जुटपानतिर धेरैजना साथीहरू हुनुहुन्छ यता यतातिर पनि रेडी सुनेर धेरैजना बसिरहनु भएको छ गाउँका सबै मम्मी बुवा अनि दिदीहरू भाइ बहिनीहरू सबैले रेडियो सुनेर बसिरहनु भएको छ सबैलाई भन्न चाहन्छु अनि मलाई कृष्ण लामा ब्लोन एकल यात्री भनेर चिन्नुहुने नचिन्नुहुने यतिखेर रेडियो अर्पणका सुभाष सात प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई बुझ्यो हुन्छ म अनुभव कृष्ण चाहिँ निकै मिठो कुरा गानी गरिदिनु भयो अहिले पनि तपाईँबाट सुटिन्छ है सबैको मन सुन सफल भएको छु सायले सधैँ यसरी नै माया पनि गरिराख्नु होला यति बेला भने अर्को साथी आइसक्नु भएको छ मजुर दिदीता अनि जी अनि हाम्रो सङ्गीताजीको घर नै भारी हो अनि खानपिन भएको छ कि छैन भनेपछि हाम्रो सङ्गीत कहिले भाग्छ र खाउ भएर बसिराख्नु भएको छ भर्खर खाजा खानु भएको के हजुर भन्नाले बजीतिर ल ठिकै छ र मैले मात्र गरेको है कहिले गाई ढिलो जाडो भइहाल्छ नि है अनि आज अरू पर्सुको साँझ मार्फत चाहिँ के कसो सम्झिन मन लाग्यो धन्यवाद हजुर अनि को हुन्छ नमस्कार नमस्ते सङ्गीत आज आउनु भएको थियो माडीदेखि र अर्फ शुभ साँझको व्यवसायमा यति बेला अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ आहा, म उहाँलाई पनि स्वागत गर्ने तर्फहरूमा छु मौला कालीका सुन चाँदी पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई आकर्षक डिजाइनका सुन चाँदीका गरिगहना चाहिएको छ राशिअनुसारका पत्थरहरू पाइने ठाउँको खोजीमा हुनुहुन्छ अझ तपाईँलाई नयाँ पुराना गरी गहनाहरू साँटफेर परेको छ भने तपाईँले कहिले पनि होला मौला कालीका सुनसा दिवसलाई जुन डाँडी चौकबाट हाई स्कुल जाने रोडमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ आशिष खड्का र तारा खड्का मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक सय बाह्र अन्ठानब्बे धेरै जानकारी लिनुहोला यो विवाहको सिजन छ यो समयमा तपाईँलाई सुनसादीका गर आवश्यकता त पक्कै पनि पर्छ यदि त्यस्तो छ भने चाहिँ तपाईँले मौला सुन्छ आधीपसलाई यदि बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कल्पनागी घिमिरे कहाँबाट भन्नुभयो अनि के गर्नुहुन्छ नि तपाईँ ए ओहो हाम्रो अर्पणाजीको आवाजै राम्रोसँग आको छैन आज को कता सम्झिनुहुन्छ फटाफट सम्झिनुहोस् हुन्छ कालिम्पोङमा आउनुभयो अर्पणाजी खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार अर्पणाजी हुनुहुन्थ्यो यति बेला उहाँको आवाज मैले स्पष्टसँग सुन्न सकिनँ तैपनि जे होस् कुराकानी गरेँ प्रयास गरेँ अर्पण सुब्बा साँझको अब छुटिनुपर्छ सङ्केत मलाई त्यस्तै मिलिसकेको छ है तिनजेलसम्म तपाईँले अर्पण साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभारी छु आज कारणकोमा आउनुभएको थिएँ अनिलजी निबाट प्रज्वलजी बकुलरबाट मिलनजी काठमाडौँबाट सदिक्षाजी गोर्खादेखि कृष्णजी हुनुहुन्थ्यो मकवानपुरदेखि सङ्गीताजी माडीदेखि र अन्तमा अर्पणाजी आउनुभएको थियो तपाईँ धन्यवाद पुनः एकपटक र जो जो फोन प्रयास गर्नुभयो तपाईँप्रति पनि आभार प्रकट गर्छु र तिनजेलसम्मको प्राविधिक साथको लागि प्राविधिक मित्रद्वे रुजन र ध्रुवा धेरै धेरै धन्यवाद दिँदै अर्फ शुभ साँझको आजको यो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार आज को दर्पण होला रेडियो रेडीओ आर्पाण